इस अर्पण खबर को साथ में एटिच्यूड मल्टीलर्निंग एकाडमी साइंस र टेस्ट नदीकन पांच विषय में एसएलसी और प्लस टू करना पाइने साथ इंग्लिश जापानीज कोरिन भाषा एवं कंप्युटर को संपूर्ण कोर्स पढ़ाई होने एटिच्यूड मल्टीलर्निंग एकाडमी खैरहान चार पर्ष हिमयन बैंक को अधिकारी प्लाजा मोबाइल अंठानब्बे चार पाँच मेगाै इन्टरनेट लाइनमा सुनिरहनु भएको बिहान एघार बजेको भारतीय विदेश मन्त्री सलमान खुर्सिद काठमाडौँ आइपुग्नु भएको छ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएपछि खुर्सिदै नेपालमा हुने संविधान सभा निर्वाचनको सहयोगका लागि बताएका छन् विमानस्थलको संक्षिप्त कुराकानीमा खोर्सेदले नेपालको आन्तरिक मामिलामा भने कुनै हस्तक्षेप भारतले नगर्ने बताएका छन् नौ घन्टे भ्रमणका लागि नेपाल आएका खोर्सेदले सर्वप्रथम समकक्ष माधव घिमिरेसँग भेटवार्ता गरी द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ घिमरेसँगको वार्तापछि उहाँले अन्तरिम मन्त्री अध्यक्ष खिलराज रेग्मी राष्ट्रपति डाक्टर राम्रण यादवसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ उहाँले आज दिउँसो दुई बजे विभिन्न दलका शीर्ष नेताहरूसँग होटलद्वारिकामा भेटवार्ता कार्यक्रम तय भारतीय दूतावास ने जनाई दिन भ्रमण तय भूर्सीद को भ्रमण अचानक छोटे वहांस को, को, को भेटवाता निके कसे कसा होने वहां आज भारत फर्कने कार्यक्रम भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव तुलसी प्रसाद सिटोलाले सरकारले आउँदो बजेटमा सड़क सुरक्षालाई विशेष प्राथमिकतामा राखेको बताउनु छ सड़क सुरक्षाप्रति सरकार गम्भीर रहेको भन्दै सिटोलाले त्यसलाई सरकारले बजेट मार्फत नै सम्बोधन गर्न लागेको जानकारी दिनुभयो सहज यात्रा गर्ने वातावरण बनाउन सरकार लागिपरेको उहाँले बताउनुभयो अटो पत्रकार संघले गरेको दिनुभयो सड़क सुरक्षा कार्यक्रम अन्तर्गत नेपाल यात्रा कार्यक्रममा सहभागी हुने टोलीको विदाय गर्दै सचिव सिटोलाले सरकार गरेको सडक सुरक्षा सम्बन्धी दश वर्ष कार्ययोजना सफल बनाउन सबैलाई आग्रह गर्नुभयो संघर्ष गर्न लगेको सडक सुरक्षा कार्यक्रम अन्तर्गत देशका विभिन्न सहरमा सड़क सुरक्षा सम्बन्धी कार्यक्रम गरिने महासचिव केदार दाहले जानकारी दिनुभयो टोलीमा संघका अध्यक्ष उज्जलसङ शाह सदस्यहरू कार्य श्रेष्ठ अच्युत अधिकारी छन् निर्वाचन क्षेत्र निर्धारण आयोगले आजदेखि प्रतिवेदन तयारीको काम थाल्दैछ पक्षसँग छलफल सकिएकाले अब प्राप्त सुझावको समीक्षा र क्षेत्र निर्धारणको आधार तयार गरिने आयोगले जनाएको छ यसअघि राजनैतिक दल विशेषज्ञसँग छलफल गरेको आयोगले सोमबार सरकारका सचिवहरूसँग परामर्श गरेको थियो सचिवहरूले विवाद नआउने गरी क्षेत्र निर्धारण गर्न आयोगलाई सुझाव दिएका छन् एक महिनाको समयावधि पाएको आयोगले पन्ध्र दिन सकिएको छ पत्नी सीताको उपचारको लागि सिंगापुर पुग्नु भएका एकीकृत एक नेकपा माओवादीका अध्यक्ष पुष्पकमल आज स्वदेश फर्कदै हुनुहुन्छ भोलि फर्कने कार्यक्रम रहे पनि उहाँ भारतीय विदेश नेपाल भ्रमणका कारण कार्यक्रम छोटिया राज्य फर्किन लाग्नु भएको हो उहाँ दिउँसो साढे बाह्र बजे काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको छ दिउँसो दुई बजे भारतीय विदेश सलमान खोर्सीसँग भेटवार्ता कार्यक्रम तय भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ उहाँ चार दिनका लागि भन्दै पत्नी सीताको उपचारको लागि सिङ्गापुर पुग्नु भएको कलेजुको समस्याबाट पीड़ित सीताको सिङ्गापुर स्थित ट्याङटोङ सिंह अस्पतालमा उपचार गरेको पारिवारिक स्रोतले <us Öyle> रौतहटको बिर्ता चोकमा गैराती भएको दुर्घटनामा दुईजनाको ज्यान गएको छ रोकिराखेको ट्राक्टरमा नाविस पीन नम्बरको मोटरसाइकल ठोक्क मोटरसाइकल चालक गरुडा बैरियाका स्वण व्यवसायी रामबाबु शाह मोटरसाइकलको पछाडि मुकेश शाहको ज्यान गएको जिल्ला प्रहरीका रौतहटले जनाएको छ पहाडी क्षेत्रमा पानी पर्ने क्रम नरोकेपछि सप्तकोशी नदीमा पानीको बाह 2 लाख क्युसेक नजिक पुगेको छ आज बिहानको पछिल्लो मापन अनुसार मा, एक लाख उनासय हजार एक सय सत्ताइस क्युसेक पानीको बाह रहेको जिल्ला प्रहरीकाले सोनसरी जनाएको छ यसअघि हिजो साँझ एक लाख हजार एक सय पन्ध्र क्युसेक रहेको पानीको बाह लगातारको वर्षासँगै बढेको हो आइतबार भने कोशीमा पानीको भाव यस वर्षको छ लाख अडचालिस हजार क्युसेक 補給過thio <音> यसैबीच गैरातीदेखि परेको पानीले दाङको देवखुरीमा चारवटा घर भत्किएका छन् चौलाइ दुई कोल गाउँमा बगै सोतामा आएको बाढी पस्दा घर भत्किएकोले जनाएको छ बाढीको कारण स्थानीय गणेश चौधरी छबु चौधरी खगु चौधरी र बिरू चौधरीको घर भत्किएको हो यसै गरी गैरातीदेखि परेको अविरल वर्षा आएको बाढीको कारण अल्परासीको शिव मन्दिर छ डुबानमा परेको छ अविरल वर्षपछि केरुङ्गे खोलामा आएको बाढी खरिखारी हुँदै गाउँ हो बाढीको कारण अहिलेसम्म दर्शन बढी घर डुबानमा परेको स्थानीय टिकाराम डुम्रेले बाढ़ी को कारण झा में लगाई धान बालीपूर्ण रूप में नष्ट डुम्रे एजेटमा झारे हिंस रक विद्रोहका बेस अन्तरिम सरकारका प्रमुख अदले मन्सुरले चुनावबाट समस्याको निकास खोज्ने पहल थालेका छन् अपदस्तो राष्ट्रपति मोहम्मद मोर्सेको समर्थन र विरोधमा भइरहेको हिंसात्मक घटना तत्काल रोक्न उनले वर्तमान संविधान संशोधन जनमत संग्रह संसदीय निर्वाचन लगायतको कार्यक्रममा अगाडि सारेका छन् मन्सुरले विज्ञप्ति जारी गर्दै सबैभन्दा पहिले मोर्से समर्थक सांसदहरूले तयार पारेको संविधान संशोधन गर्ने त्यसपछि जनमत संग्रह गर्ने र जनमत संग्रहपछि संसदीय निर्वाचन गर्ने कार्यक्रमबारे मन्सुरले पन्ध्र दिनभित्र विज्ञको एक समिति गठन गरी वर्तमान संविधान संशोधन गर्ने र आगामी फेब्रुअरीमा संसदीय निर्वाचन सम्पन्न गर्ने कार्यक्रम तय गरेका छन् चार महिनासम्ममा विभिन्न विज्ञ राजनैतिक दल नागरिक समाजसँगको सुझावका आधारमा संविधान संशोधन गर्ने अन्तरिम सरकारका राष्ट्रपति मन्सुरको कार्ययोजना छ र त्रिदिसीय क्रिकेट श्रृङ्खला अन्तर्गत गइरातीको खेलमा वेस्ट इन्डिज श्रीलङ्कासँग उन्चालिस रनले पराजित भएको छ वर्षा वर्षाले पटक पटक अवरोध गरेपछि दुई दिन गरेर एकचालिस ओभरमा छोटाएको खेलमा दुई सय तिस रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले नौ विकेटमा एक रन मात्र जोडेको थियो ड्याबन बाब्रो र लेन्डर सिमोन्सले क्रमशः सत्तरी र रा सडसठी रन बनाएपछि हात हार्न सकेनन् श्रीलङ्कालाई जिताउन एन्जेलो म्याथ्युजले छार सामिन्दा इराङ्गाले तीन तथा लासित मालिङ्गाले दुई विकेट लिएका थिए पहिला ब्याटिङ गरेको श्रीलङ्काले आठ विकेट गुमाउँदै दुई सय उनातिस रन बनाएको थियो उसका लागि कुमार साङ्गाकारले आउट नभई नब्बे रन जोडेका थिए श्रीलङ्का विजय भएपछि तेर्देश्य श्रीलङ्कालाई रोमाञ्चक मोडमा पुगेको छ अब भारतलाई फाइनल पुग्न श्रीलङ्का विरुद्ध बोनसङ्कसित जित निकाल्नुपर्ने बाध्यता छ भारत र श्रीलङ्का बीचको खेल आज राति सुब्बा सात बजीदेखि सुरु हुनेछ हास्त बिहान घर बजे को अर्पण खबर सको म समझना बिता हूँ नमस्कार